हामी हाम्रो मान्छेलाई अझ बढी सम्झने गर्छौँ कहिलेकाहीँ यस्तो लाग्छ यो रात किन यति उराट लाग्छ किन यति लामो लाग्छ यो रात किन यो रातले हामीलाई तड पाउँछ किन रुनु मन लाग्छ यो रातमा हाम्रो आफ्नो मान्छेको यादमा कहिलेकाहीँ हाम्रो आफ्नो मान्छेसम्म पुग्न मन लाग्छ आकाशमा उठ्ने पन्छी झेँ उडेर कहीं याद बनेर उनको शाम मन लग् क्या अंगालों बनेर उसको साथ में पुग्न मन लगो जिंदगी यो जिन्दगी कि हमी सदैव हमारा आपको मचे समीप मा मा देरे देरे में हो सकते सदैव हमे को मजमा हम होते हैं हमी बेला में हमे धीरे समझे रुंच अधारोमय एकान्तमा एक एक्लै भए पनि आफ्नो मान्छेको फोटोसँग नै आफ्नो मान्छेको मान्छेको तस्बिरसँग नै हामी विभिन्न भावनाहरू सेयर गरिरहेका हुन्छौँ कहिलेकाहीँ यस्तो बेला यस्तो लाग्छ कि कास एउटा यस्तो माध्यम भइदिए जुन माध्यमले हाम्रो मनको आवाजलाई हाम्रो मान्छेको मुटुसम्म पुर्याउन सकोस। सकोस् अझ स्पर्पर्श गर्न सकोस् हाम्रो भावनाले हाम्रो मान्छेको मुटुसँग तपाईँको यस्तै चाहनालाई मूर्त रेप दिनका लागि कार्यक्रम मुटुदेखि मुटुसम्मको आजको बसाइमा उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुरदेखि मुटुरसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्र बजीदेखि दस बजेसम्म र तपाईँकै सन्देश तपाईँकै मनको कुराहरू हामी तपाईँको आफ्नो मान्छेसँग पुऱ्याउने गर्छौँ मान्छेको मोटरसम्म पुग्ने गरी पुर्याउने गर्छौँ त्यसको लागि भने तपाईँले विशेष गरी दुईवटा माध्यम अपनाउनु पर्ने हुन्छ तपाईँ स्वदेशमै हुनुहुन्छ भने म्यासेज गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या चार यस् एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर मुटुको कुरा लेखेर तिन चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँ स्वदेशमा हुनुहुन्छ भने र स्वदेशमा हुने साथीहरूले सकेसम्म म्यासेज नै गरौँ किन स्वदेशमा हुने साथीले फेसबुकमा कमेन्ट पनि गरिदिनु हुँदाखेरि विदेशमा हुनुभएका श्रोताहरूको कमेन्ट चाहिँ मैले पढ्न नभ्याइरहेको अवस्था पनि हुन्छ कहिलेकाहीँ त्यसैले सकेसम्म स्वदेशमा हुने साथीहरूले आ, म्यासेज नै गरिदिनुहोला म यही आग्रह गर्छु र तपाईँ विदेशमा हुनुहुन्छ भने www.facebook.com डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ विदेशमा हुनुहुने साथीहरूले र डब्लु डब्लु डब्लु संसारभर कार्यक्रम मोटुदेखि मोटुसम्म सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँले एसएमएस गर्नुहुँदा आज भोलि धेरै साथीहरूले एसएमएस नआएको गुनासो गर्नुहुन्छ त्यसको लागि भने तपाईँले थ्री फोर फोर टू टू पहिला चारवटा मात्र थियो अहिले पाँचवटा छ अगाडि थ्री पनि राख्न नभुल्नुहोला थ्री फोर फोर टू टूमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौँ यतिखेर तपाईँको म्यासेज पढ्न चाहन्छु म्यासेज गर्नुभएको छ हेलो दादा इट्स मी अमिर लामा आज म अवर फ्रेन्डलाई मिस्यु भन्न चाहन्छु विशेष गरी Mm -hmm. विशेष okay, so गरी मेरो को वेटिङमा बस्नेलाई आई लभ यु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच अब सानै को बसिरहनु भएको होला तपाईँको एसएमएसको वेटिङमा उहाँले अवश्य पनि तपाईँको यो म्यासेज पाइसक्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको म्यासेजको लागि त्यसै गरी अर्को म्यासेज गर्नुभएको छ हाई दादा मे गरिमा घलान फ्रम भैँसे मेरो अल फ्रेन्डहरूलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु हजुरलाई पनि मिठो सम्झना ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच गरिमाझे तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले हाई दादा के छ खबर अल माई फ्रेन्ड दादा सीस एन्ड भाइलाई मिस यु सो मच भन्दै हजुर एन्ड दिलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच हामी दुबैजनाको तर्फबाट तपाईँलाई मिठो सम्झना त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्रब्रो म मा, मायाको मेरो काली धड्कन जो अहिले हटिया चिसापानीको होस्टल में मेरो एसएमएस को पर्खाई में छई लव यू सो मच मसंग नरिशाओ भाँचु भाषा तो भावना पाड़ी भी वहाँ के तर यमएस आयो सरी भाँचु थैंक यू सो मच तब के एसएमएस को लगी किस अर्क एसएमएस कर बबीता घलान भैंसी सात बानिक जिंदगी में योप नहीं होद भो पड़ी के लिख्ने बबीताजी यो सरी भाँचु थैंक यू सो मच तैंको एसएमएस को लिए त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अलिकति मा अलिक गडबड भइरहेछ किन भन्दा तपाईँले अगाडि गर्नुभएको पछाडि गर्नुभएको एसएमएसआर पछाडि पछाडि देखाएर चाहिँ अलिकति टेक्निकल प्रब्लम हो कि जस्तो लाग्यो त्यसैले मैले तपाईँको एसएमएस पढेको छ कि छैन अलिकति गाह्रो पनि भइरहेको छ यतिखेर एसएमएस गर्नुभएको छ हेलो दादा अहिले पनि त्यस्तै भयो एनिवे म रिफ्रेस गर्न चाहन्छु रिफ्रेस गरिसकेपछि तपाईँको क्रमशः आउँछ होला भन्ने पनि मलाई अपेक्षा छ र धेरै साथीहरूको एसएमएसहरू यतिखेर छन् मैले पढिसकेको छु जीको त्यसै गरी गरीमाजीको पढेँ अर्को एसएमएस छ हाई दादा मी शान्ति दादा आज मेरो एसएमएस भन्नुपर्दा माई फ्रेन्ड पार्वती मुना एन्ड लभली कान्छालाई लभ यु एन्ड मिस यु भनिदिनु है ओके भबाई दादा भन्नुभएको छ अवश्य पनि पार्वती र जी सुनिरहनु भएको छ भने र लभली कान्छा तपाईँलाई पनि आई लभ यु भन्नुभएको छ शान्तिजीले धेरै धेरै धन्यवाद छ शान्तिजी तपाईँको सन्देश पुगिसकेको छ अर्को इस्युमेन्स गर्नु भएको छ हाई दादा आइएम मिनाक्षी तामाङ हेनपा उन्तिस नेवार पानीबाट दादा माई पिकाछु छु लेख्नु भएको छ यति मात्र आएको छ त्योभन्दा पछाडि के लेख्नु भएको थियो भने धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्र दाजु दर्शन नमस्ते है अनि खाना भए त हजुरको म मनिषा लामा हेटौँडा तेह्र पदमपोखरीबाट दाजु आज मेरो मनमुटुको आफ्नो मान्छे परदेश भन्नुभयो यति मात्र आएमएसएस धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि मनिषाजी र आज धेरै समयपछि तपाईँको एसएमएस पढ्न पाएँ पाए। खुसी लाग्यो त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानुभयो त आइएम नरेन्द्र लामी छाने आइएम फ्रम छतिवन चार हात्ती खोला हात्ती खोला दादा मेरो मनको कुरा भन्नुपर्दा म आस्थालाई धेरै माया गर्छु तर भन्नुभएको तर पछाडि के हो यति मात्र आयो सस्पेन्स धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु गुड इभिनिङ खाना खानु भयो त दाजु मेरो कमल सागर विजय अल टाइम मिस गर्दैछु है अनि मेरो कान्छुलाई कान्छु केलाई पनि मिस यु एन्ड लभ यु सो मच भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ कालु हजुरको कल नआउँदा कता भुल्न भुल्नु भए जैँ लाग्छ बट हजुरको मन यस्तो छैन है एन्ड आई लभ यु आई एम सङ्घर्षशील सङ्गीता नगरकोटी भटिया उन्नाइस हेटौडा उन्नाइसबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तो एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ खाना खाना आ, है दाजु खाना खानुभयो त इट्स मी तामाङ आशिष चुरयामाई एन्ड उही सविता कान्छीलाई मिस गर्दैछु भनिदिनु है त सम्म पुग्ने गरी एन्ड माई फ्रेन्ड अहिले रेवेल भन्नुभएको छ आजिष रेवेल भन्नुभएको छ यति मात्र आएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र तपाईँको सविताजीले पनि यो कार्यक्रम सुनिरहनु भएको छ भने सविताजी एसएमएस रिप्लाई गर्नुहोला उहाँलाई धेरै धेरै धन्यवाद छ मुस्कान्जीको पढिसकेको छु मैले त्यसै गरी हाँ अर कमे मैसेज पढ़ी रखे के मैसेज मैं पढ़ना न स कता कता पुगे सरी भाँचु कई साथी को छुट्टे तरह तब मैसेजर पढ़ने कोशिश जारी है यदि खेल तमेंट पढ़ना चाह कमेंट कर हाँ कसले करमेंट ममाज लस्ट क्विन पूजा भाँ लिख् अह हेलो दाइ, नमस्ते के छ खबर म पूजा गली हटियाबाट आज आज मेरो मम धेरै रिस रिसाइरहनु भएको छ सो ममलाई मान्छेबाट त गल्ती त भइहाल्छ नि दाई आज मेरो ममले मेरो कुरा बुझ्नु भएन सो गल्ती थिएन त्यसै भो, सरी सरी भनिदिनु होला दादा मिस यु एन्ड मम एन्ड माई अल एन, फ्रेन्ड एन्ड ब्रो एन्ड हजुर र रेडियो सर्भरलाई पनि मिस यु है भन्नुभएको छ पूजाजीको मम्मीले पनि सुनिरहनु भएको होला कार्यक्रम र पूजाजी आमा रिसाउनुमा पनि विभिन्न कारणहरू हुनसक्छन् हामी आमा तपाईँलाई के लाग्छ थाहा छैन संसारमा कोही भगवान् छ कोही आफ्नो मान्छे छ कोही साँच्चीकै निस्वार्थ माया गर्ने मान्छे छ भने त्यो अवश्य पनि आमा नै हो र कहिलेकाहीँ हामीबाट गल्ती हुन्छन् तपाईँले पनि जानी नजानी गल्ती गर्नुभयो होला आमासँग क्षमा माग्नुहोस् आमाको पामा पर्नुहोस् आमालाई माया गर्नुहोस् आमाले अवश्य पनि तपाईँलाई यो चेमा दान क्षमादान दीहुने अर्थ तब खुशी दूने तैंक योग गलती माफी करदिदुने आम को मन जस्तो ठूल मन कस को रकेसम आमाला पीड़ा हुने आमालाई चोट पूग्ने काम कहीं हाइम बा नोस तर जान अंजान में कहीं कहीं हाइम बात होना जान य बेला मफी मांगना कहीं नभूल धीरे धीरे धन्यवाद तब कमेंट को ली कमेंटर अज बाकी ती कमेंट म एक पचाड़ी कार्यक्रम में राख्ने तब का एसएमएसर पर आई को ये एसएमएस पढ़ना चाहिए हाई दादा हावर यू इट्स मई मंदिरा फ्रम नया बस्ती मेरे सन्देश भन्नुपर्दा माई बेस्ट फ्रेन्ड दिनेश विक्रम एन्ड विजयलाई मिस यु एन्ड लभ यू भन्न चाहन्छु है दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानुभयो त अनि मेरो रमेशलाई लभ यु भनिदिनु है मि रुथ लामा फ्रम निभोट आर गुड नाइट ब बाई भन्नुभएको छ उहाँले आर युटिएच लेख्नु भएको छ त्यही भएर मैले रुथ भने पढेँ रुथ लामाजीले धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ अर्को एसएमएस कसले गर्नु भएको छ हेर्दैछु म मन्दिराजीको पढिसकेदेखि अर्को एसएमएस छ दाजु मेरो एसएमएस पुरै पढ्न पाउनु भएन आइएम सो so स्याड मे मनिशालामा दाजु हजुरलाई नै धेरै सम्झिरहेको छु है दादा भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको को लागि र आगामी दिन पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ धेरै साथीहरूको कमेन्टहरू धेरै साथीहरूको एसएमएसहरू बाँकी छन् त्योभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि होता है बार, बार? क्या इसको ही? है बार बार साई नया में कौन कहीं हमी आप टाड़ा होस्त भावना जन्म कि हमी एक बोलि एक हाँसी हमे समझे हमी ये खुशी होरपर कि भैर हमीर नहीं था हो तर जोसुक अवस्था में भेपी हमी सदैव आपको कर्तव्य भूल्ह कहीं धेरे साथी को स्टाटसर भी पढ़ने गु ध पीड़ा का कुरा होतीपय साथी पीड़ा लाई हाँसो बना तीर कहीं मै में चोट नपाने कोईन होगा जस्तों मै में चोट पाने धेरे मं रे में तब हम पढ़् तर जी चोट पड़े मया बिना हमें बांच सकते हैं मया संसारमा जति जतिसुकै भौतिक यो सुखहरूलाई जतिसुकै हामीले बढी प्राथमिकतामा राखे पनि हामी माया चाहिँ मायाको स्थान चाहिँ सबैभन्दा माथि नै रहन्छ सदैव हामी आज समाजमा देख्छौँ पैसा नै सबै कुरा भएको जस्तो देखिन्छ पैसा हुनेले हरेक दिन खुसी साथ बाचेको देख्छौँ हामी हरेक दिन ऊ उसले सबै कुराहरू पाएको देख्छौँ ऊ सबैभन्दा माथि माथ पुगेको देख्छौँ तर त्यो सबैभन्दा माथि पुगेको मान्छेको वास्तविकता के छ त्यो पनि हामीले बुझ्नुपर्छ सबैभन्दा माथि पुगेको मान्छे सबैभन्दा खुसी देखिएको मान्छे पनि भित्रभित्रै पीडामा बाँचिरहेको हुनसक्छ आफ्नो मान्छेको अभावमा ऊ जिन्दगी नै नर्कसरी सम्झेर अगाडि बाँची बढिरहेको हुनसक्छ कहिलेकाहीँ धेरै साथीहरूले हात काटेका चित्रहरू फोटोहरूसहित स्टाटसहरू पनि आउँछन् फेसबुकमा सोसियल मिडियाहरूमा कहिलेकाहीँ आत्महत्या गरेका कुराहरू पनि आउँछन् तर जति पीडा भए पनि तपाईँलाई के लाग्छ थाहा छैन तर मलाई चाहिँ मर्न भने चाहिँ एकदमै डर लाग्छ मर्न अर्थ मतलब जिन्दगीमा कालगतिले मर्नुमा त त्यति डर लाग्दैन तर जसरी मान्छेहरू आत्महत्या गरेर मर्छन् कोही हातको नसा काटिदिन्छन् मलाई त्यस्तो गर्न चाहिँ पटक्कै रहर लाग्दैन र मन पनि लाग्दैन यो शब्द पनि सक्दैन म तपाईँहरू सक्नुहुन्छ हुन त साँचो माया गर्ने हुनाले माया गरेको हो त्यही भएर काटेको हो भन्नुहोला तर आफ्नै खुन आफैले छुट दिएर आफैले पीडा दिएर माया गर्नु चाहिँ राम्रो होइन जस्तो लाग्छ साथीहरू हुन त यो मेरो व्यक्तिगत विचार हो तपाईँलाई कस्तो लाग्छ माया सम्बन्धी यस्तै कुराहरू मायाका तपाईँका आयामहरू मायाका भावनाहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनुको लागि कार्यक्रम मुटुदेखि मुटुसम्मको यो दैलोमा हामी यतिखेर छौँ र यतिखेर तपाईँको एसएमएसहरू पढ्न चाहन्छौँ एसएमएस गर्नुमा दाजु किन यति धेरै माया लाग्छ आफ्नो मान्छेको आँखाभरि उसको तस्विर भए पनि यो मनले खोजिरहन्छ किन म सङ्घर्षशील सङ्गीता नगरकोटी भन्नुभएको छ मायामा परिसकेपछि यस्तै हो हामी कसैलाई माया गरिसकेपछि उसँग जिन्दगी बिताउने ठुला सपनाहरू देख्छौँ यो गर्छौँ त्यो गर गर्छौँ योजनाहरू बनाउँछौँ तर कहिलेकाहीँ योजना टुट्दाखेरि हामीलाई एकदमै पीडा हुन्छ त्यसै मायामा ठुलो सपना देख्नु पनि राम्रो होइन मायामा सकेसम्म नपरेको राम्रो तर नपर्ने कसरी यो कन्ट्रोल गरेर कन्ट्रोल पनि त हुँदैन त्यसैले हुने बेला माया गर्नुहोस् साँचो माया गर्नुहोस् जबरजस्ती ए मेरो साथीको त गर्लफ्रेन्ड छ मेरो साथीको त बोय फ्रेन्ड छ मेरो चा चाहिँ छैन भन्ने खाले स्वभावहरूले चाहिँ कहिले पनि नराख्नुहोला त्यस्तो स्वभावले राखिएको सम्बन्धहरू कहिले पनि दिगो हुँदैन र कहिले पनि राम्रो हुँदैन पनि र न त त्यसलाई तपाईँको आत्माले सही मान्छ न त तपाईँको समाजले न त तपाईँको परिवारले धेरै धेरै धन्यवाद छ सङ्गीता नगरको टिजेको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको हेलो ब्रदर इर्समे क्याप क्याप्टा बोइज भन्नुभएको छ रिबेल तामाङ चुरियामाई हेटौँडा अठार एन्ड माई फ्रेन्ड्स समरिस आशिष आजिस योन्जन युजन विकल एन्ड शरणलाई भेरी भेरी मिस यु भाजे धन्यवाद तब एसएमएस को लगी तछाड़ी के लिख्बा जी एक ग आक पछाड़ी के लिख्त भाई सरी मैं तैयक पूरा एसएमएस पढ़ना सकस कमेंटर पढ़ना चाहिए थुप्रेथी के कमेंटर कमेंट न भाई है अलगता पेज रिफ्रेस करना गाइश मैं तरह का कमेंट हर सब राख्ने कमेंटह कोई हालत में छोड़ने कमेंट पूरे राखु रहा कमेंटर पर म कार्यक्रममा राख्ने क्रममा यतिखेर पेजलाई रिफ्रेस गरिरहेको छु हँ कमेन्ट गर्नुभएको छ गोकुल माझीजीले गोकुल माझीजी लेख्नुहुन्छ सम सम् सम् सम् सम्झाएर तिमीलाई धेरै दिन बित्यो तर मेरो मान नबुझी तिमीले छोड़ी गयो चन्द्रजी जब मान्छेलाई मान्छेलाई दुःख पर्छ आफ्नै पनि साथ छोड्ने रहेछ है साथीहरू सबै शुभकामना मात्र शुभ सुख में मत्र साथ मैं ये ये रहे, रहे मेरे जीवन इट्स मे गोकुल्रम छतियोन मेरे सन्देश अल फ्रेंडलाइ लू ओके थैंक यू ओकी सो मच तक एसमएस को लगी कहीं कहीं हमला ये में मी समझे सुख में मजी को आवास होती कहीं कहीं व्यस्तता अवश्य हमने तो बुझे पर्चा साथी, पर साथी को क अवस्था में कस्त बानी होता समस्या पड़े बेला है। यो योदे नो कर दानी होता बड़ू दुख पड़े बेला है। आपने साथी कुछ दुख पो कि स सम्झिदिए मात्र पनि पुग्छ तपाईँले आर्थिक सहयोग भौतिक सहयोग केही पनि गर्नु पर्दैन सम्झिनु भयो भने पनि उसको लागि ठुलो हुन्छ ठुलो कुरा हुन्छ त्यो र धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को स्मेस गर्नु भएको छ अनिताभ लोन्जीले हाई दादा सन्चय हुनुहुन्छ सरभर होल युनिटलाई मिस गरिरहेको छु त्यसै गरी मेरा शरीखेतमा बस्नुहुने सम्पूर्ण साथीहरू र आफन्तहरू र मम्मी बाबा छो छोरा उहाँले यक्स ओआरएन लेख्नु भएको छ जोन लेख्नुभयो या के लेख्नुभयो र हस्बेन्ड छोरा नै लेख्नु भएको रहेछ उहाँले छोरा र हस्बेन्डलाई मिस गरिरहेको छु भन्दै बिदा हुन्छु गुड नाइट हुनुभएको छ थ्याङ्क्यु सो मच अनिताजी तपाईँको यो कमेन्टको लागि आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर्यस एउटा खाली ठाउँ यस यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार मैले यस यच भनेकै जस्तो लाग्यो यमयम लेख्नु होला मोटुदेखि मोटुसम्मको सर्टफो सजिलो हुन्छ मलाई पढ्नको लागि र यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नु भएको छ रोमियो अर्जीजीले रोमियोजी अगाडि लेख्नुहुन्छ यो अधैर कालो रातको न्यानो माया केवल हजुरहरूको लागि दादा सन्चय त हुनुहुन्छ म हटियादेखि सन्तोष नगरकोटी मेरो म्यासेज खै कसलाई भनौँ दादा जसलाई के भनौँ भने ऊ त मसँग छैन बट मेरो साथमा नभए उसको त्यो माया अनि उसको त्यो आ... कार्यहरू लेख्नु भएको छ उहाँले के लेख्नुभयो अलिकति मैले कार्यहरू लेख्नुभयो होला कार्यहरू मेरो मनमुटुमा तस्बिर भनेर मनमा बसेको छ भुल्न सक्दिन याद झन् धेरै आउँछ यस्तै हो हो रहेछ जिन्दगी भनेको दादा मेरो साथी रियो प्रेमलाई लभ एन यु एन्ड मिस यु भन्दै माई फ्रेन्डको बेस्ट सङ प्ले गरिदिनु होला प्लिज ब्रो ओके टेक केयर बाई मिस यु गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि जी को मैसेज पढ़े कमेंट गए ते ग कमेंट युनिसा लामा जी को बाटो आइडी चाहिँ अब उहाँ कसले लेख्नु भएको छ हाई स्विट भोइसको धनी चन्द्रदा नमस्ते मि शर्मिला सलि फ्रम गोगन पानी आजको लवली एसएमएस स्पेसली माई हर्ट लाइफ अशोक लामालाई धेरै सम्झिरहेको छु मलाई थाहा छ हजुरले पनि मिस गर्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु चन्द्रदा हजुरलाई पनि यहाँ लता भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो मलाई पनि सम्झिनु भएकोमा र यो कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद छ त्यसै अर्को कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ शीतल सृजना राईजीले हाई मि शीतल सृजना from Ilam good night uh, all friend uh, all of you dear friends and miss you alert bye bye take care banwa so cha thank you so much tamai ko yo कमेन्टको लागि त्यसै गरी यतिखेर एसएमएस पढ्न चाहन्छु एसएमएस गर्नुभएको छ हेलो दादा इर्समी सजिना लामा फ्रम हेटौँडा बाट आज मेरो सन्देश भन्नुपर्दा मेरो मुटुभित्र बस्ने जीवनलाई धेरै मिस गरेको छु तपाईँले बिर्से पनि भन्न चाहन्छु भन्नुभएको छ हवश्यो भने विजयजी नबिर्सन होला तपाईँको आफ्नो मान्छेलाई सजिनाजीलाई सजिनाजीले धेरै सम्झिरहनु भएको छ जीवनजी मैले नाम गलत उच्चारण गरेको भए सरी भन्न चाहन्छु जीवनजी तपाईँलाई धेरै सम्झिरहनु भएको छ सजिनाजीले यही भन्न चाहन्छु र एसएमएस गर्नुहोला धेरै धेरै दे धन्यवाद छ सजिनाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्दै गर्नु होला मोबाइलको म्यासेज बक्समा गएर या चार एस एउटा खालि ठाउँ यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको मुटुको कुरा लेखेर तिन चार चार दिदीमा म्यासेज गर्नु सक्नुहुन्छ यतिखेर कमेन्ट पढ्न चाहन्छु छुची शर्मा भन्नुभएको छ हाई चन्द्रदा के छ भन्नुभएको छ सन्चै छु सन्चै हुनुहुन्छ इट्स मी कालो उहाँले बोलाउने नाम भन्नुभएको छ <laughs> माया गरेर कालो गर्नु हुँदो रहेछ खुसी लाग्यो नाम दादा हेर्नु न आजभोलि दुई तीन दिन भयो मेरो मान्छे मसँग रिसाइरहनु भएको छ खोइ किन हो मसँग राम्रोसँग बोल्न पनि मन गर्नुहुन्न खालि टेन्सन मात्र भएको छ मात्र भन्नुहुन्छ सायद मैले नै गर्दा उहाँलाई टेन्सन भएको होला दादा म उहाँसँग सरी माग्न चाहन्छु सा सायद मैले अन्जानमै चित्त दुखाएको होला तर म उहाँलाई धेरै माया गर्छु आई रियल्ली really एन्ड so मिस यु so सो मच माई डियर भन्नुभएको छ थ्याङ्कयू सो मच सुच्ची शर्मा कालुजी र तपाईँको आफ्नो मान्छे रिसाउनु भएको छ कहिलेकाहीँ रिस थोरै थोरै रिस धेरै धेरै माया हुन्छ त्यसैले पनि कहिलेकाहीँ रिसा हुँदैमा चिन्ता चाहिँ मान्नु हुँदैन चिन्ता मान्नु भा मा नमान्नु भन्नुभएको छ चन्द्र दाईले भनेर फेरि तपाईँ के हुन्छ वास्तै नगरिकन भएर होला त्यस्तो चाहिँ कहिले पनि गर्नु हुँदैन तपाईँको आफ्नो मान्छे तपाईँको जिन्दगी हो वास्तव सधैँ गर्नुपर्छ कहिलेकाहीँ हामीले सबै कुरामा अति के भन्छ सर्वत्र वर्जते समथिङ के भन्छ संस्कृतमा अति भयो भने चाहिँ जे पनि नराम्रो हुन्छ त्यसैले तपाईँ मलाई चिन्ता मात्र टेन्सन मात्रै लागिरहेछ तिमी मलाई अलिक टेन्सन नदेऊ तिमी चुप लागेर बस्छ भन्ने कुराहरू गर्नुहुन्छ तपाईँको आफ्नो मान्छेले भने त्यो बेला चाहिँ तपाईँ चुपु लागेर बसेको राम्रो किनभने कुनै कुरामा उहाँ सोच्दै हुनुहुन्छ या पीडामा हुनुहुन्छ जो तपाईँसँग पनि उहाँले सेयर गर्न सक्नुभएको छैन जस्तो लाग्छ भने चाहिँ त्यो बेला हामी चुप लागेर बस्नु नै उचित हुन्छ र समाधानको उपायहरू उहाँ आफैले पनि खोज्ने प्रयास गरिरहनु भएको हुन्छ धेरै धेरै धन्यवाद छुच्ची शर्माजी र उहाँको तपाईँको आफ्नो मान्छेले पनि सुनिरहनु भएको होला म अपेक्षा गर्छु र उहाँ केही समयको लागि मात्रै रिसाउनु भएको अवश्य पनि एकैछिनमा तपाईँलाई फोन गर्नुहुनेछ अर्को कमेन्ट गर्नुमा छ हाई चन्द्र दादा इट्स मि सुषमा घिमरे फ्रम हटिया चिसापानी होस्टल दादा म मेरो फ्यामिलीलाई धरे मिसु बाबा, मम्मी भाई रही को धीरे याद आक दादा कल जैसे अलोन फील होस्टल में बस्त सुषमा जी ते तलोन फील कर स्वाभाविक भी होस्टल में तब के साथी हो सीर हो जुनियर हो तर जस्तो सुकै भयो भने तपाईँको आफ्नो परिवार अथवा तपाईँको आफ्नो मान्छेसँग भएको जस्तो आभास कहीँ पनि हुँदैन आफ्नो घर जस्तो अर्काको घर हुँदैन यो कुरा हामी सबैलाई थाहा छ तपाईँ आफ्नो घर छोडेर दाईको घर जानुहोस् भाउजू घरमा जानुहोस् होइन अथवा मामा घर जानुहोस् माइज घर जानुहोस् यो भनेर मैले हाम्रो सम्बन्धमा तिक्तता ल्याउन खोजेको होइन वास्तविकता चाहिँ के हो भन्दा आफ्नो घरभन्दा सुरक्षित आफ्नो घरभन्दा राम्रो आफ्नो घरमा जस्तो रमाइलो अन्त कतै पनि हुँदैन यो मैले आभास गरेको कुरा र तपाईँले पनि आभास गर्नुभएको होला जतिसुकै पीडा भए पनि आफ्नो घर जस्तो प्यारो र जिन्दगीमा सबैभन्दा पछाडि पुग्ने ठाउँ अन्तिममा पुग्ने ठाउँ भनेको हाम्रो घर नै हो हामी जहाँसुकेरै पनि धेरै धेरै दे धन्यवाद छ तपाईँको यो कमेन्टको लागि सुषमाजी र अघि भर्खर तपाईँको मान्छेले पनि यसो वा कमेन्ट गर्नुभएको हो कि जस्तो लागेको थियो मलाई होस्टेलमा छिन् भन्नुभएको थियो सायद उहाँ हुनुहुन्छ होला तपाईँको आफ्नो मान्छे पनि हुनुहुन्छ तपाईँको साथमा त्यसैले पनि धेरै चिन्ता नगर्नुहोला सदैव खुसी रहनुहोला है त धेरै धेरै दे धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी एसएमएस पढ्न चाहन्छु नमस्ते दाजु रात्रिकालीन सन्चै हुनुहुन्छ मि मनिष लामा म कनपुरबाट टुडे माई सन्देश फ्रेन्ड फर्स्ट अफ अल हजुरलाई मिस एन्ड प्यारिसेस एन्ड ऋतु लामालाई मिस यू एन्ड लभ यू, भन्छु ओके दाजु बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि मनिषजी अर्को एसएमएस गर्नुभएको छ हेलो हेलो ब्रदर इट्स मे आर्यन तामाङ सुरमाई हेटौँडा अठार एन्ड मिस गर्नु पर्दा माई क्यापत्ता छ क्याप्ता हो या क्यापुता हो मैले उहाँले केवाई एपिएटी क्याप्पता लेख्नु भएको छ क्यापुता बोइज ग्रुप रेबेल समरीस अशिष अजिज शरण प्रयास अरुण सोमराज प्रिन्सलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै को हामी अपेक्षा गर्छौँ त्यसै गरी यतिखेर म कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ अबरल प्रेमी मिसनजीले आज पनि जुन हेरी ताराहेरी रात बित्यो आज पनि जुन हेरी ताराहेरी रात बित्यो तिम्रो फोटो तिम्रो चिनो सारा हेरी रात बित्यो आज पनि जुन हेरी ताराहेरी रात बित्यो तिम्रो फोटो तिम्रो चिनो सारा हेरी रात बित्यो छटपट्टिमा जल्दामन बियोगले जल्दा मुटुचेरे छटपतिमा जल्दामन वियुगले मुटु चिरी थोपा थोपा आफ्नै आँसु धारा हेरी रात बित्यो तिम्रो फोटो तिम्रो छिनौ सारा हेरी रात रित्यो भन्नुभएको छ वाओ हो एकदम राम्रो छ अबुरलजी लेख्नुहुन्छ हेलो दादा यो छोटो जिन्दगीको लामो मिठो सम्झना छ है तपाईँ अनि रेडियो सरभरलाई म अबुरल प्रेमी मिसन फ्रम न्यु वाटर तामाङ बस्ती नाउँ बिरानो एकान्त बस्ती दुहा कतार आज मेरो एसएमएस भन्नुपर्दा मेरो सबै सब साथीहरूलाई मिठो माया मिठो सम्झना भन्छु अनि मेरो प्यारी सिस कान्छु मणि तामाङलाई मिठो माया मिठो सम्झना छ सिस तपाईँले बिर्सेको मैले मिस गरेको छु भन्छु अनि साथी सजिना थापालाई था मिस यू सजिना फ्रेंड भन्छु अंत में दादा तब एंड हजूर एंड दीदी सबिल चंद्रकलान प्लस सबिल में लेख्व रहे दीदी धीरे धीरे समझना छुट्टी हस बै गुड नाइट दादा भू थैंक यू सो मच तैंसम को लगी रिजी को तरफ बाझना भाँचु रे तरफ बाझना धीरे धीरे धन्यवाद तमेंट को लगी रहा का एसएमएस पढ़ी रहे तय कमेन्टर पढ़ी रहे तयएमएस कमेंटर एक अंतिम तीर अपनी आईपुग अभी आवाज है, क्या ये वो मकाम मेरा है? नए से मिले नै जाने क्या सर हुस मिली फर मुझको जो किसी ने किया है आ, किसी शायर की गजल जो देरोको सुखो के पल यू मिला है जैसे बंजारे को घर नए मौसम की सहर या सर्द में तो दोपहरे कोई मुझको यू मिला है जैसे बंजारे को घर नए मौसम की सर या सर्द मुझको यु मिला है जे को गर, आहा। कोई मोज को ये हे जैसा बंजार का घर यह निकल नहीं समुद्र सांगीतिक आवाज तब को लगी राख र कार्यक्रम मोटी देखि मोटीसम सुंद तनभित्र को सा चंद्र रेडियो सर्वर बयानबे दशम पांच मेगा हर्च डब्लू डब्लू डब्ल्यू डट रेडिओ सर्वर डट कम डट एनपी बासार भर सुनी रहने रब हम कार्यक्रम को अंतिम में छमएस रमेंटर अंतिम रूप दिन चाहूँ एसएमएस कर एसएमएस हो अब एसएमएस नगर्नहोला एसएमएस कर दादा हजुरको बोली एकदमै स्वीट लाग्छ एन्ड जब हजुरले बोलिरहनुहुन्छ एकछिन दुःख नै बिर्सन्छु मे रुट लामा फ्रम निट आर्थिन इक्चुङ गुड नाइट दादा ब बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र इक्चुङदेखि सम्झनु भएको छ तपाईँलाई धेरै धेरै दे धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ र आवाजलाई मन पराइदिनु भएको छ तपाईँलाई यसका लागि पनि म आभारी छु र सदैव माया गरिरहनुहोला र यतिखेर तपाईँको कमेन्टहरू पढ्न चाहन्छु म कमेन्ट गर्नुभएको छ बिब्रोस राईजीले बिब्रोस राईजीले लेख्नुहुन्छ जब आफूले चाहेको मान्छे रिसाएर बोल्दैन नि तब दुनियाँमै सबैभन्दा महँगो चिज नै उसको आवाज लाग्छ हाई दादा गुड इभिनिङ इट्स मे बिब्रोस राई फ्रम दोहा कतार आज मेरो एसएमएस भन्नुपर्दा अल फ्रेन्डलाई मिस यु अलट एन्ड स्पेसली रोजालाई आरो यसया चाहिँ लेख्नु भएको छ उहाँले सायद रोसा होला रोसा या रोजा मैले यति मात्रै पढेँ रोसालाई लव यु एन्ड मिस यु सो मच भन्न चाहन्छु ओके बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै अर्को गर कमेन्ट गर्नुभएको छ एक्लो केटो भुवनजीले खुसीहरू लुटी लग्यौ खै कसरी हाँस्नु अब खुसीहरू लुटी लग्यौ खै कसरी हाँस्नु अब धुजा धुजा पारो मुटु कसरी घाँच्नु अब एक्लै पारी माया मारे जिउनु मर्नु बनाइदियो एक्लो जीवन तडपी तर्फे खै कसरी बाँच्नु अब अह दुजा दुजा पारे मुठो खै कसरी घाँच्नु अब चोखो माया गरे पनि घात गरी गयौ तिमी चोखो माया गरे पनि घात गरी गयो तिमी तिम्रै लागि मनमा माया खै कसरी साँचौँ अब लाखु माया तोडेर जीवन बेहाल पारिदियो लाखु माया तोडेर जीवन बेहाल पारिदियो समयको सुरतलमा खै कसरी नाचौँ अब धुजा धुजा पाऱ्यौँ मुठु खै कसरी घाँसु अब खुसीहरू लुटी लग्यो खै कसरी हाँसु अब भन्नुभएको छ धेरै राम्रो गजन लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ हेलो दादा इट्स मी भुवन तामाङ दादा लाइफमा सोमियालाई जति मैले कसैलाई यति धेरै माया गरेको थिइनँ अनि विश्वास पनि बट आज त्यो माया र विश्वास उनले तोडेर मबाट टाढा बन्न खोज्दै छिन् उनी मेरो लाइफको सबैभन्दा बड़ी मैले माया गरेको पहिलो केटी हो अनि मेरो यति धेरै मन दुखाउने पनि पहिलो नै उनी हुन् भनिन्छ दुश्मनको पनि याद आउँछ अरे कुनै दिन त बट उनी त मैले मनभित्रबाट माया गरेको मान्छे त्यसैले पनि होला चोटमाथि चोट, चोट दिए पनि हर्पल उसकै यादले सताइरहेको छ घृणा गर्न खोज्छु मनले मान्दैन उत्ति नै माया लागिरहन्छ सायद अभागी भएर होला खुसी त कल्पनामा मात्र भइदियो सो दादा म आज धेरै स्याहार्छु के गर्नु दादा लाइफ यस्तै रहेछ भन्नुभएको छ जिन्दगीको यो प्रेममा कहिलेकाहीँ यस्तो उतार चढावहरू आउँछन् तर पनि हामी हताश हुनुहुँदैन भुवनजी यदि तपाईँले उहाँलाई माया गर्नुहुन्छ उहाँले पनि साँच्चै तपाईँलाई माया गर्नुहुन्छ भने तपाईँ ढुक्क हो र तपाईँलाई छोड्न चाहन्छन् भने पनि तपाईँले बढी जोड गर्नु हुँदैन किन हामीले माया गरेको मान्छे हो मुटुलाई सम्हालेर पीडालाई सहेर भए पनि हाम्रो मान्छेलाई जान दिनुपर्छ मलाई चाहिँ यस्तो लाग्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र समय एकदमै कम छ केही साथीहरूको कमेन्टहरू अझै बाँकी छन् आदि आकाश भन्नुभएको छ यो संसार किन यति साह्रो कायर छ दादा किन यति साह्रो कायर छ दादा जब मुटुमा कोही बास बस्दो रहेछ टाढा भए पनि साथ हुँदो रहेछ जुन कुरा मान्छेले पाउन सक्दैन त्यही कुराको कुरा कुरा किन बढी आश हुँदो रहेछ भन्नुभएको छ कहिलेकाहीँ जिन्दगीदेखि दि, धिक् दि, धिकार दि, लाग्छ पुरा भएर पनि आधी आधी भएर पनि बाँच्नु परेको छ सायद मायाको अर्थ मानसिक यातना पाउनु नै रहेछ भन्नुभएको छ मलाई पनि त्यस्तो त्यस्तै लाग्थ्यो पहिला पहिला हो कि अहिले पनि अलिअलि हो पनि मानसिकता पनि हो जस्तो लाग्छ हेलो दादा एड्समी आदि आकाश हेटौँडा दुई शान्ति टोलबाट अब आउने गीत म मेरो हर्ट बिट सपनाको लागि डेडिकेट गर्न चाहन्छु उनीलाई मैले धेरै धेरै धेरै मिस गरेको छु उहि तिम्रो पापी आकाश भनेर भनिदिनु छ है अनि आजको आजबाट म उनको अनुमति बिना उनलाई भेटेकोमा सरी पनि भनिदिनु छ है लाख दादा म प्रति धेरै आभारी हुनेछु भन्नुभएको छ अवश्य पनि तपाईँको सपनाजीले पनि कार्यक्रम सुनिरहनु भएको होला र सपनाजी तपाईँले आद्या आकाशीले भन्नुभएका सबै कुराहरू अवश्य पनि मनमा राखिसक्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को एउटा कमेन्ट छ तर के गर्ने तपाईँको नाम मात्र पढ्नुपर्ने अवस्था आयो अब कालीको काली, काली म भन्नुभएको जब जब रात पर्छ तब तपाईँले भन्नुभएको जस्तै मेरो मनमा नि त्यस्तै फिलिङ हुन्छ आफूले माया गरेको मान्छेको साह्रो याद आउँदोरहेछ साँच्ची दादा म नि मिस गर्छु मेरी काली रूपालाई हिजो आज उनी लाई सन्चै सन्चै छैन यो कुराले हल्का स्याड फिल गर्दैछु मेरो मायालाई कस्तो होला भनेर मनमा चिन्ता लागेको छ मेरो कालीलाई भन्न चाहन्छु दादा काली आफ्नो धेरै ख्याल राख्नु म तिम्रो नजिक नभए नै मेरो मायालाई माया लाई सङ्घालेर अनि हाम्रो मायालाई माया, माया गरिरहनु भन्दै मेरै कालीलाई लभ यु एन्ड मिस यु भन्न चाहन्छु दादा मि फ्रम हेट उन्नाइसबाट कालीको काली ओके दादा आजको बसाइबाट बिदा हुन्छु म बाई टेक केयर मिस यु ब्रो गुड नाइट हुनुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र तपाईँको कालीलाई हाम्रोतर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु र तपाईँको एसएमएसहरू मैले अन्त्य गरिसकेको छु अब केही साथीहरूको कमेन्ट अझै बाँकी छन् ती कमेन्टहरू आऊ भने म पढ्न पाउँदिनँ र तपाईँका नाम मात्र भए पनि म लिन चाहन्छु धेरै साथीहरूको कमेन्टहरू बाँकी छ नाम क कसको छ म एकचोटि हेर्दैछु सुङनिमा मगरजीले पनि कमेन्ट गर्नु भएको थियो सुङनिमाजी सरी भन्न चाहन्छु तपाईँ कमेन्ट पढ्न पाइनँ तर उहाँले लेख्नुभएको चाहिँ मुक्तक जस्तो लाग्यो साथ पायो तिम्रो असफल कसरी हुन्छु सधैँ रम्न सक्छु म पागल कसरी हुन्छु धड्किदिन्छु मुठुभरि रक्त नली नलीमा यही साथ प्यारो बादल कसरी हुन्छ भन्नुभएको छ हिमाल पुलामी मगरजीले बिजौरा छ तोस्रा सुर्खेतबाट गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि सन्देश थिङजीले हेलो चन्द्रजी मिस यु यार अल फ्रेन्डलाई मिस यु है भन्नुभएको छ थ्याङ्क यू सो मच जी तपाईँलाई पनि म सम्झिरहेको छु विनोद लामाजीले पनि कमेन्ट गर्नुभएको थियो हेलो दाजु म हेटौँडा आठको मानेदेखि विनोद तामाङ दादा मेरो कान्छुलाई टाइम अल टाइम मिस गर्दैछु है बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि र केही साथीहरूको नाम छुट्यो कि म हेर्दैछु अवश्य भने सबै साथीहरूको मैले पढेँ सकेसम्म केही साथीहरूको नाम छुटेको भए सरी भन्न चाहन्छु एसएमएस गर्नुहुने तपाई सम्पूर्णलाई धेरै धेरै दे धन्यवाद छ त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने स्वदेश तथा विदेशका सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै दे धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रम मोटुदेखि मोटुसम्मको यो बसाइबाट छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री थोड़ी कथई सी उसकी आंखें थोड़ी सुर में भरी थोड़ी थोड़ी कथई सी उसकी आंखें थोड़ी सुर में भरी उसके होठों पर मुस्कुराए हाय दुनिया मेरी चखना भी भिचाह रखना भी भिचाह सबसे छुपा के उसे है रबार रब मेरे रब